हरीको जवाबी कार्यवाहीमा नै मारिएको गृहमन्त्री प्रचण्डको जिकिर अहिलेको विवाद जस्तो भएको दावी वर्षको तुलनामा यो वर्ष राहदानी बनाउनेको संख्या दोब्बरले वृद्धि सहयोग संकलन गरी नेपाल रेडक्रस सोसाइटी उपशाखा पञ्चकन्याको भवन निर्माण बहत्तर घण्टाको युद्धविम शकिय लकत्ते हम्मा समूहद्वारा इजरायलमा पुनः रकेट आक्रमण श्रो इराकमा इस्लामिक लड़ाकको विरूद्ध अमेरिकाले आक्रमण गर्ने र मलेसियामा साउन उनास गते शुरू हुने सोह्र वर्ष मुनिको एससीसी प्रिमियर क्रिकेटका लागि नेपाली चौध खेलाड़ी छन् नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच समय गाहसँगै इन्टरनेट लाइनमा संसारभरि के साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनित आर्यालै सुजिता हमालको स्तमा उप प्रधान तथा गृहमन्त्री वामदेव गौतमले गुण्डा नायके भनेर चिनिने दिने अधिकारी चरी प्रहरीको जवाफी कार्यवाहीमा नै मारिएको बताउनु भएको छ व्यवस्थापिका संसदमा आज बोल्दै वहाँले शुरूमा चरीले प्रहरीमाथि गोली प्रहार गरेको र प्रहरीले त्यसको प्रतिकार गर्दा ज्यान गएको बताउनु भएको छ काठमाडौँको भीमढुङ्गा हुँदै धादिङ जान लागेका चरीले आफूलाई पिछा गर्दै आएको प्रहरीमाथि गोली प्रहार गरेको र त्यसको प्रतिकार गर्दा उनको ज्यान गएको गौतमले बताउनु भएको छ लगनर विभिन्न आयोगमा विभिन्न अभियोगमा दोषी ठहर भई सजाए पनि काटेका चरीको ज्यान गएको विषयमा गृह मन्त्रालयबाट थप विस्तृत विवरण संकलन गरिरहेको पनि उहाँले बताउनुभयो यसैबीच गुण्डा नायकी भनेर चिनिने नेकपा एमालेका कार्यकर्ता दिनेश अधिकारी चरीको मृत्यु सम्बन्धमा गृहमन्त्री वामदेव गौतमले सदनमा दिनुभएको जवाबप्रति एमाले सभासद राजेन्द्र पाण्डेले चरको विरोध जनाउनु छ संसदमा गृहमन्त्री गौतमले जवाब दिने बित्तिकै पाण्डेले उठेर त्यसमा आपत्ति जनाउनु भयो पाण्डेले उठेर विरोध गरे पनि सभामुख सुभाष नेङमाङले गृहमन्त्रीको जवाफमा टिप्पणी गर्ने व्यवस्था नभएको भन्दै पाण्डेलाई बोल्न समय दिनुभएन सभामुखले रोके पनि पाण्डेले भने जनताको छोरो मारिदा पनि सरकार उदासीन भएको भन्दै आफ्नै पार्टीका उपाध्यक्ष समेत रहेका गौतमको कड़ा आलोचना गर्नुभयो एमाले धादिङ क्षेत्र नम्बर एक निवर्तमान उपाध्यक्ष चरीको बुधबार बेलुकी पाँच बजे प्रहरी कार कार्यवाहीमा काठमाण्डुको भीमडुंगामा ज्यान गएको हो बिहिबारको संसद बैठकमा पाण्डे लगायतका धादिङका एमाले सभासदहरूले चरीको नियोजित रूपमा हत्या भएको भन्दै सरकारको जवाब मागेका थिए डन दिनेश अधिकारी गैरिक हत्या भएको भन्दै एमाले कार्यकर्ताहरूले आशा शिक्षण अस्पताल महाराजगंज अगाडि एक घण्टा धरना दिएका छन् भेटमा मारिएका सरीको सब पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ तर परिवारले सब बुझ्न अस्वीकार गरेका छन् इमाले धादिङ क्षेत्र नम्बर एकका पूर्व उपाध्यक्ष समेत रहेका सरी, मूढ भेटमा मारिएको नभए प्रहरी पक्राउ गरी हत्या गरेको भन्दै एमाले धादिङका नेता युवा संघका नेता तथा कार्यकर्ता र अनि राष्ट्र कार्यकर्ता एक घण्टा धरनामा बसेका हुन् धरनामा एमाले केन्द्रीय सदस्य खेम लोहनी युवा संघका अध्यक्ष महेश बस्नेत्र अनि राष्ट्र बेहुका उपाध्यक्ष एन महरको समेत सहभागिता थियो धरना कार्यक्रमको नेतृत्व गरे युवा संघका अध्यक्ष महेश बस्नेतले प्रहरीलाई गुण्डा गर्दै उनीहरूले चहरीलाई नियन्त्रणमा लिएर हत्या गरेको दावी गर्नुभयो शहरीलाई कलंकीबाट पक्राउ गरी गाड़ीभित्र हालेर गोली हानेको र भीमढुङ्गामा लगेर सब सार्वजनिक गरिएको उहाँले बताउनुभयो नेपाली कंग्रेसका केन्द्रीय सदस्यहरूले केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै हस्ताक्षर अभियान थालेका छन् लामो समयदेखि केन्द्रीय समितिको बैठक नबोलाइएको भन्दै असन्तुष्ट नेताहरूले पार्टी सभापति सुशील कोइरालालाई दवाब दिन हस्ताक्षर अभियान शुरू गरेका छन् अर्जुन नरसिंह केसीको अग्रसरतामा थालिएको अभियानका क्रममा झण्डै पच्चीस भन्दा बढ़ी केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरिसकेका छनृ वर्तमान कार्यसमित म्याच सक दिन मैं बाकी रहेत बैठक न बोलाउन आपत्तिजनक रहोक केसीन् वहां तत्काल बैठक बोलाएर पार्टी को तेरह महाधिवेशन को तैयारी लगाय में छलफल चलाने भूशील कोईराला प्रधानमंत्री भय क्रेस केन्द्रीय समिति बैठक प्रभावित हम सदस्य गगन था प्रधानमंत्री समेत रहशील सभापति कोइरालाले केन्द्रीय समितिको बैठक नै नबोलाइ एकलौटी रूपमा सरकार सञ्चालन गरेको र पार्टीकै सभासद तथा केन्द्रीय सदस्यसँग सल्लाह नगरेको भन्दै आलोचना गर्नु भएको छ संकलित हस्ताक्षर साँझसम्ममा पार्टी केन्द्रीय कार्यले सानेपामा दर्ता गर्ने केन्द्रीय सदस्य केसीले बताउनुभयो हस्ताक्षर गर्नेहरूमा केसी सहित नेताहरू गोपाल मानश्रेष्ठ चन्द्र भण्डारी मीन विश्वकर्मा सुजाता परियार शंकर भण्डारी लगायतका रहेका छन् एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि हालतमा पार्टी विभाजन नहुने बताउनु भएको छ चितवनको भरतूरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले शान्ति र संविधान निर्माण नभएसम्म पार्टी विभाजनको सम्भावना नरहेको बताउनुभयो पार्टीभित्र देखिएका विवाह तथा नयाँ प्रक्रियावाद समाधान भन्दै उहाँले अब अन्तरकल थप चर्किएर नसाने ठोक कुवा गर्नुभयो दाहालले बाबुराम सम्बन्ध पाँचौं महाधिवेशनदेखि भएको र समयदेखि उहाँसँग विवाद र वास भइरहेको बताउनुभयो अध्यक्ष दाहालले अहिलेको विवाद द्रभा जस्तो भएको दावी गर्नुभयो अध्यक्ष दाहालले दलहरूबीचमा सहमति बनेर निर्धारित समयमै संविधान बन्नुपर्ने क्रममा आफ्नो पार्टी सचेत रहेको बताउनुभयो विगतबाट शिक्षा लिएर संविधान बनाउनुपर्ने टुङ्गोमा पुर्याउने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भइरहेको उहाँले बताउनुभयो अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शहरी विकास भवन निर्माण विभागको विशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकास आयोजनाका प्रमुख उपसचिव कोमानन्द को अधिकारी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ उपसचिव अधिकारी र त्यही कार्यालयका इन्जिनियर दिपा श्रेष्ठले महाकाली क्षेत्रको जगन्नाथ तथा लोकेश्वर मन्दिर परिसर निर्माण तथा सुधार कार्यको भुक्तानीको सिलसिलामा घोष लिएको अभियोगमा दुवैजना विरूद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ अख्तियारले उनीहरूलाई अस्सी हजार रुपियाँ बिगो कायम गरीको माग गरेको यस्तै अख्तियारले सुन पकुवा उच्च मावी मोरङका शिक्षक हिक्मत थापालाई शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ शिक्षक थापाले भारतबाट आईएससी उत्तीर्ण गरेको भनेर पेश गरेको प्रमाणपत्र नक्कली पाइएको अख्तियारले जनाएको छ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको उपक्लपतिमा डाक्टर गणेश गुरूङलाई नियुक्त गरेको छ स्वास्थ्य मन्त्री खग्रास अधिकारीको संयोजकत्वमा बनेको समितिको सिफारिशले आज उहाँलाई नियुक्त गरेको हो स्वास्थ्य मन्त्रीको तीन सदस्यीय समितिले रिक्त पदका लागि पठाएको सिफारिशलाई प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति सुशील कइर्लाले गुरूङलाई नियुक्त गर्नुभएको हो विगत चार महीनादेखि प्रतिष्ठानमा उपक्लपति लयत पदाधिकारीको पद रिक्त बनेको छ केही दिनदेखि वीर अस्पताल चिकित्सकहरूले आन्दोलन गर्दै आएका छन् उनीहरूको विभिन्न मा विद्युत प्राधिकरणले भोलिदेखि सातामा साठी घण्टा लोड सेडिङ गर्ने भएको छ सातामा चालिस घण्टा लोड सेडिङ हुँदै आएकामा बीस घण्टा बढ़ेको छ विद्युत उत्पादन घटेकाले लोडसेडिङ बढ़ाउनु परेको विद्युत प्राधिकरणले जनाएको छपालोकको जुरेमा भएको भीषण पहिराकासारण लाइनको टावर ध्वस्त भएको सुनकोशी जलविद्युत आयोजनाको ड्याममा क्षति पुग्दा भोटेकोसी सुनकोशी र चानीमा हाइड्रोको सन्ताउन्न मेगावाट बिजुली अवरूद्ध भएको छ कुशवा कटैया प्रसारण लाइनको कण्डक्टर पनि फेर्नु पर्ने भएकाले लोडसेडिङ थप बढ़ेको समेत प्राधिकरणले जनाएको छ प्राधिकरणका अनुसार सातामा तीन दिन नौ घण्टा दुई दिन साढे घण्टा एक दिन दस घण्टा र एक दिन साढे घण्टा लोडसेडिङ हुनेछ बार एसोसिएशन ची जिल्ला अदालत इकाईको नयाँ नेतृत्व चयनका लागि आज मतदान भएको छ बिहान आठ बजेबाट शुरू भएको मतदान अपरा चार बजेबाट सकिएको छ कुल एक सत्तरी मतदान संख्या रहे पनि एक सय साठी मत मात्र खसेको निर्वाचन समितिका अधिवक्ता गजेन्द्र प्रसाद औस्तीले जानकार दिनुभयो वहाँले आज मतगणना गरिने बताउनुभयो नयाँ नेतृत्वका लागि प्रोफेशनल एसोसिएशन र डेमोक्राटिक लर्स एसोसिएशनका तर्फबाट दुई ओटा प्रतिस्पर्धा गरेका छन् प्रोफेशनल लर्स एसोसिएशन पीएल तर्फबाट चुनावणी सापकोटा र डेमोक्राटिक लर्स एसोसिएशन डीएलए कार्फबाट नीलकण्ठ अधिकारीले अध्यक्षका लागि प्रतिस्पर्धा गरेका छनृ पीएलए को तर्फबाट उपाध्यक्षमा नेपाल सचिवमा नुनराज सिलवार कुष्ठा अध्यक्षमा वामदेव अधिकारी बीच प्रतिस्पर्धा भएको छ यस्तै सदस्यमा शिवराम महतो सीताराम कणेल श्री बहादुर बोहरा विष्णु प्रसाद वास्तोला विकास कुरूङ विनोद मिश्र महेश चन्द्र नेौपाईको रहेको छ यस्तै केन्द्रीय पार्षदमा रमेश काफले केशवराज तिवारी भवानी लोहनी सपी मिहा नारायण गिरीश भीमबहादुर सुवाल गोपी लालदेव कोटाहरिबहाद्र मैनाले कृष्ण प्रसाद पन्तको उम्मेद्वारी रहेको छ यस्तै डीएल एक कोर्फबाट उपाध्यक्षमा मुन्ना विक्रम खाती सचिव माधरमा वागले कुष्मा लक्ष्मी पाठकको उम्मेद्वारी छ डीएलए कार्फबाट सदस्यमा बेणु कृष्णा भट्टराई सुरेन्द्र राज सुवेदी विष्णुहरी कोइराला बलराम पौडेल श्रीराम दवाड़ी कमल प्रसाद कोइराला राधा उपाध्यायको उम्मेद्वारी छ डीएलए को तर्फबाट केन्द्रीय पार्षदका लागि राम प्रसाद अधिकारी सीताराम अधिकारी विची राज दीपक सुवेदी श्रीराम सागकोटा राजेन्द्र सिलवाल दिवाकर भूषाल तीर्थ राज महेश प्रसाद अधिकारीको उम्मेद्वारी छ चितोवनमा अघिल्लो वर्षको तुलनामा यस वर्ष राहदानी बढ़ाउनेको संख्या दोब्बरले बढ़ेको छ चितोवन प्रशासनले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष उनासत्तरी सत्तरीमा चितवनबाट राहदानी लिनेको संख्या सोह्र हजार रहेकामा आर्थिक वर्ष सत्तरी एकात्तरमा दोब्बरले बढ़ेर राहदानी बनाउनेको संख्या तीस पुगेको छ वैदेशिक रोजगारीमा जानेको संख्या बढ़ेकाले राहदानी लिनेको संख्या बढ़ेको चितोवनका निमित्त प्रमुख जिल्लाधिकारी शिवराम गेलालले जानकारी दिनुभएको छ सेवा लिनेको संख्या विक्रम सम्बत दुई हजार उनासत्तरी सत्तरीमा चार हजार नौ सय पैंसठी लिनेको संख्या एघार थियो तर गत वर्ष द्रत सेवाबाट राहदानी लिनेको संख्या अत्यधिक बढ़ेर चौध हजार एकहत्तर पुगेको छ यस्तै प्रशासन कार्यसी जनाले राहदानी लिएका छन् यसबाट अघिल्लो वर्ष पाँच करोड़ तिरानब्बे लाख राजस्व संकलन भएकामा गत वर्ष बढेर आठ करोड़ तेत्तीस लाख पुगेको कार्यालयले उल्लेख गरेको छ तर नागरिकता लिनेको संख्या अघिल्लो वर्षको तुलनामा दोब्बरले नै घटेको छ आर्थिक वर्ष उनासत्तरी सत्तरीमा नागरिकता लिनेको संख्या चौबिस चुछ रहेकोमा आर्थिक वर्ष सत्तरी एकात्तरमा घटेर एघार हजार नागरिकता बनाएका छन् अघिल्लो वर्ष भन्दा गत वर्षमा घुम्ती शिविर कम भएकाले नागरिकता घटेको प्रशासनले जनाएको छ घुम्ती सेवाबाट अघिल्लो वर्ष तीन जनाले नागरिकता बनाएकोमा गत वर्ष एक अठहत्तर जनाले नागरिकता बनाएका छन् जिल्लामा अहिले पनि राहदानी बनाउनेको चाप अत्यधिक रहेको चितवन प्रशासनले जनाएको छ सहयोग संकलन गरी नेपाल रेडक्रस सोसाइटी उपशाखा पंचकन्याको भवन निर्माण गरिएको छ रत्नगरतिर चयमलामा रहेको सु भवन निर्माणको लागि विभिन्न संघ संस्थाहरू देश तथा विदेशमा रहेका व्यक्ति समाजसेवी तथा व्यवसायीहरूसँग आर्थिक तथा जीन्सी सहयोग गरेका छन् पाँच कोटी भवन निर्माणको लागि रत्नगर नगरपालिकाले तीन लाख जिल्ला रेडक्रस सोसाइटीले तीस बोरा सिमेन्ट श्रेकर सदस्य परशुराम खिमिरेद्वारा एक लाख आठ सना विशिष्ट सदस्यहरूद्वारा पच्चीस हजारका दरले दुई लाख आठ सीमन सदस्यबाट एक लाख र देउसी भैलोबाट संकलित उनानब्बे हजारको लगानीमा भवन निर्माण गरिएको उपसाका पंचकन्याका सभापति विश्वनाथ खनालले जानकारी दिनुभयो यस्तै भवन निर्माणका लागि विनोद खनालले पच्चीस हजार युनाइटेड अरब इमिरेट्सबाट राशन भट्टरले पनि पच्चीस हजार सहयोग पठाइएको काले सपति खनाले बताउनुभयो सो रेड क्रस भवन निर्माणका लागि पंचकन्या सामुदायिक वनबाट पैंतिस क्युबा फिड कार्ड प्रदान गरिएको थियो भने भरतपुर नगरपालिकाका नगरपालिका प्रेम बस्तीका निर्माण अनि व्यवसायी ईश्वर खनालले पन्ध्र हजार बराबरको सामग्री प्रदान गर्नुभएको थियो त्यस्तै ते गरी प्रसन्न इन्टरप्राइजेसका प्रोप्रायटर रामहरि अधिकारीबाट धलाइको लागि आवश्यक छठ सिमेन्ट प्रदान गरी सहयोग पुराइएको सभापति खनालले बताउनुभयो जग्गा बिक्री गर्दा सरकारी छाप्रदस्तगत किर्ति गरेको आरोपमा प्रहरीले नवलपरासीको काव क्षति बाद पाँचजनालाई पक्राउ गरेको छ गजेन्द्र बहादुर कुंवरको जग्गा बिक्री गर्ने प्रायोजनमा गौरा कुँवरले वारिस नाम बनाउँदा सरकारी छाप्रदस्तगत किर्ति गरेको आरोप लागेको छ यो अभियोगमा प्रहरीले प्रगति जीवन श्रेष्ठ कावसती द्वीकी चौवालिस वर्षे सुन्तली कुवर र पैंतिस वर्षे मनकल्ला कुँवर थापालाई पक्राउ गरेको छ यही अभियोगमा प्रगतिगरका सुवेदी र अघेउलीका चिन्तामी खनाल पनि पक्राउ परेको जिल्ला प्रहरीकारले बागलुङले जनाएको छ जिल्ला प्रहरीकारले बागलुङबाट खतीआएका हलदार दिलबहादुर बिकपको टोलीले उनीहरूलाई पक्राउ गरी हिरासतमा राखी अनुसन्धान गरिरहेको छ दुई हजार सतसठी साल माघ बीस गते गजेन्द्रको काउसतीमा रहेको दुई सय उन्चालिस नम्बर किताको साढ़ दुई कट्ठा जग्गा गौरा कुँवरले प्रेमबहादुर कुँवलाई बिक्री गर्दा सरकारी छाप र सही किर्ति गरेको उजुरी प्रहरीमा परेको हो गौरा कुँवरलाई ओआरएस नामा बनाउँदा न्यायाधीश रामेश्वर मान अमात्यको नाम छाप किर्ति गरी जग्गा बिक्री गरेको देखिएकाले प्रहरीले उनीहरूलाई किर्ति र ठगी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यले बागलुङका डीएसपी प्रेमबहादुर बस्नेतले बताउनुभयो वारिस नामको कागज बनाउँदा किर्ती गरेको अभियोग उनीहरूलाई लागेको छ आफ्नो जग्गा बिक्री भएको थाहा पाएपछि गजेन्द्र अदालत पुग्दा यो घटना बाहिर आएको हो जग्गाको प्रकरणमा वारिस नाममा किर्ति बनाउनेदेखि कर्मचारीसम्मलाई छानको दायरामा ल्याएको प्रहरीले मालपत कार्यले कालीन मालपोत अधिकृत गुरूद सुवेदीलाई समेत पत्र पठाइसकिएको प्रहरीले जनाएको छ रत्नगर टोल रत्नगर आठमा रहेको कल्याण टोल विकास संस्थाले आफ्नो सेवा क्षेत्रभित्रका हरिहर मार्गको सड़क किनारमा आज वृक्षारोपण गरेको छ गाउला हरियाली बनाउन नगरपालिकाको सहयोगमा टोलका सदस्यहरूको सक्रियतामा वृक्षारोपण गरिएको कल्याण टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त ओषाले जानकारी दिनुभयो सड़कको दायाँ बायाँ मिटर सड़क फ्राकिलो गरे एक सय कपुर म्याङ्गोस्टिक र धोपीका विरूवा रोपिएको थियो वृक्षारोपण पछि टोलका सबै सदस्यहरूले रोपिएका विरूवाको उचित संरक्षण गरेर ह्र्काउने प्रतिवद्धता सुनाएको अध्यक्ष ओसाले बताउनुभयो कार्यक्रम कल्याण टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त ओसाको अध्यक्षतामा सम्पन्न भएको थियो सुनको भाव तोलामा छ सय रूपियाँले बढ़ेर आज पचपन्न हजार तीन सय रूपयाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ अन्तर्राष्ट्रिय बजारमा भाव बढ़ेको र डलरको विनिमय दर पनि बढ़ेकाले नेपाली बजार प्रभावित भएको व्यवसायीले बताएका छन् अन्तर्राष्ट्रिय बजारमा सुनको भाव पाँच डलरले बढ़ेर प्रति अंश तेह्र डलर पुगेको छ डलरको विनिमय दर पनि पचास पैसाले बढ़ेर अन्ठानब्बे रूपयाँ पुगेको छ चाँदीको भाव पनि तोलामा पाँच रूपैयाँले बढ़ेको छ चाँदी आठ 25 पच्चीस रूपैयाँ तोलामा कारोबार भइरहेको छ अब पालु अर्पण सनावासको अर्पण सनावासमा हिजो हाम्रो प्रश्न थियो डेंगू नियन्त्रण अभियान सफल हुन नसक्नुलाई तपाई के भन्नुहुन्छ ए जनचेतनाको कमी बे जनस्वास्थ्य कार्यालयको लापरवाही सी अभियानलाई निरन्तरता नदिनु तपाईले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए जनचेतनाको कमी भन्नेमा पैतिस प्रतिशत बी जनस्वास्थ्य कार्यालयको लापरवाही भन्नेमा छब्बीस प्रतिशत अभियानलाई निरन्तरता नदिनु भन्नेमा उन्चालिस मत व्यक्त गर्ने तपाईं सम्पूलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ गुण्डाका नायके भनेर चिनिने दिनेश अधिकारी चरीको मृत्यु प्रहरी भिन्तामा भएको भनेर गृहमन्त्री वामदेव गौतमले संसदमा दिएको जवाब तपाईँलाई कस्तो लाग्यो ए जवाबचित्त छ बी हचुआको बोली श्री पूर्ण विवरणपछि जवाब दिएको भए हुन्थ्यो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 अब पालो, पन... अब पालो ट्राफिक खबरको यति बेला नानगढ़ हेटौडा वीरगंज सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ़ मुगलिन मुगलिन नौबिसे काठमाण्डु सड़क खण्ड मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ़ परासी बुटबुल सड़क खण्ड पनि खुल्ला छन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 यही जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम बाइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले त्यस्तै भोलि विहान घाम लाग्ने दुसो बादल लाग्ने र बेलुका पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सुप्रति सजक भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 विदेशका समाचार बहत्तर घण्टाको युद्धविराम सकिए लगत्तै प्यलेस्तान हमास समूहले दक्षिणी इजरायलमा पुनः रकेट आक्रमण शुरू गरेको छ इजरायलले गरेको युद्धविरामको निरन्तरताको प्रस्तावलाई अस्वीकार गर्दै हमासले युद्धविरामको समय सकिए लगतै इजरायली भूमिमा रकेट आक्रमण शुरू गरेको छ हमासले पश्चिम इजरायलको आफकेनो शहरमा पाँचवटा मिसाइल रकेट आक्रमण गरेको इजरायली अधिकारीले बताएका छन् उता इजरायलले पनि गाँजामा पुनः आक्रमण शुरू गरेको छ प्यालेस्टाइनले इजरायली भूमिमा आक्रमण थालेपछि इजरायली सेनाले पनि गाँधा क्षेत्रमा अठारवटा रकेट आक्रमण गरेको इजरायलले बताएको छ इजिप्टको मध्यस्थकर्तामा कायरोमा जारी वार्तामा आफूहरूले युद्धविरामको समय लम्ब्याउन चाहेको भए पनि प्यालेस्टाइनले त्यसको व्यवस्था गर्दै आक्रमणलाई निरन्तरता दिएको इजरायलले जनाएको छ एटा हमासका प्रवक्ताले भने आफूहरूले आक्रमण शुरू गरेको भए पनि कायरोको वार्तालाई निरन्तरता दिने बताएको छ करिब एक महिनादेखि जारी इजरायल र प्यालेस्टाइनको हमा संगठन बीचको युद्धका कारण 19 सय प्यालेस्टाइनी र छयात्तर इजरायली सेनाको मृत्यु भइसकेको छ अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तरी इराकमा इस्लामिक लड़ाकु लक्षित हवाई आक्रमणलाई स्वीकृति दिनुभएको छ राष्ट्रपति ओबामाले इस्लामिक लड़ाकूको आक्रमणबाट अमेरिकी नागरिकलाई रक्षा गर्न र इराकी फौजलाई सहयोग गर्नका लागि लड़ाकू लक्षित आक्रमण गर्ने स्वीकृति दिएको बताउनु हो अमेरिकी नागरिकको रक्षाका लागि अमेरिकाले जे पनि गर्ने सहयोगी देश खतरामा परेको बेला सक्तो सहयोग गर्ने उहाँको भनाइ छ तर ओबामाले अमेरिकी सेनालाई इराकमा फिर्ता नपठाउने स्पष्ट राष्ट्रपति ओबामाले इराकको कुर्दी क्षेत्रमा पर्ने इरविल शहरतर्फ लड़ाकू अघि बढ़े उनीहरूलाई लक्षित गरी हवाई आक्रमण गर्न र लडाकूको घेरामा रहेका इराकी नागरिकको सुरक्षामा इराकी फौजलाई सगाउन सेनालाई निर्देशन दिएको बताउनुभयो इरविलमा अमेरिकी वाणिज्य दूतावास र सैनिक सल्लाहकारका अमेरिकाले सुन्ने लडाकूको आक्रमणका कारण भागेर पहाड़ी क्षेत्रमा लुकिएर बसेका अजिद धार्मिक अल्पसंख्यक अल्पसंख्यक नागरिकलाई विमानबाट खाना र पानी प्रदान गरेको छ शुरू हुने सोह्र वर्ष मुनिको एसएसी प्रिमियर क्रिकेटका लागि नेपाल क्रिकेट संज्ञानले चौधजना खेलाड़ी छनौट गरेको छ सुमित महर्जनको कप्तान र आसिफ शेखकप्तान रहेको टोलीका सदस्यहरूमा प्रणत थापा सुशान्त सिंह थापा पवन सराफ जितेन्द्र सिंह रविन्द्र शाही रवि कुमार शाह रहेका छन् त्यसै गरी रवि चन्द आशिष पोखरेल विजय चौधरी अनिल खरेल रिजन ठकाल र रोशन अधिकारी पनि टोलीमा परेका छन् प्रतियोगिताको बन्द प्रशिक्षणमा रहेका अठारजना मध्येबाट चौध खेलाड़ी चयन गरिएको ज्यानले आज विज्ञप्ती निकालेर जनाएको छ सा. मलेशियामा साउन उनातीस गतेदेखि भदौ गते गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन नेपाली टोली साउन छब्बीस गते सा, त्यसतर्फ जाँदैछन् नेपाली टोलीको प्रशिक्षकमा वसन्त शाही र सहायक प्रशिक्षकमा राजु बस्नेत छन् भने रंजीत तामाङ टीम म्यानेजर रहेका छन् अधिकारी चरी प्रहरीको जवाफी कार्यवाहीमा नै मारिएको गृहमन्त्री गौतमको जवाब गौतमको जवाफप्रति एमाले सभासदको आपत्ति कुनै पनि हालतमा पार्टी विभाजन नहुने ए माओवादी अध्यक्ष प्रचण्डको जिकिर अहिलेको विभाग्रभात जस्तो भएको दावीको तुलनामा यस वर्ष राहदानी बढ़ाउनेको संख्या दुबल्य वृद्धि सहयोग संकलन गरी नेपाल रेडक्रस सोसाइटी पशाका पञ्चकन्याको भवन निर्माण बहत्तर घण्टाको युद्ध विराम शक्कीय इजरायलमा पुनः रकेट आक्रमण शुरू इराकमा इस्लामिक लड़ाकको विरूद्ध अमेरिकाले आक्रमण गर्ने र मलेसियामा साउन 29 गते शुरू हुने सोह्र वर्ष मुनिको एससीसी प्रिमियर क्रिकेटका लागि नेपाली चौध खेलाड़ी छनोट। हवस् त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो अनिता आर्याल र सुजिता हमाल नमस्कार। बिता हुन्छ श्रीखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप फोन नंबर शून्य छप्पन पांच तिरसठी नब्बे रंग रोग सेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष पलम्बर